यस और को साथ साथमा प्रभावकारी पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्टोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो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 छपन्न पांच साठी तीन सै एक चालीस एम्बुलेन्स अन्चपन्न चौसठी दुई सी चितवन हिरो कंपनी का सब मोडल का बाइक तथा स्कूटी उपलब्ध छवि द्वारा बाइक सर्विसिंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार्ट सुविधा का लगी हिरोम मगनी चौक पर्सा बजार फोन शून्य छप्पन्न पांच तिरासी एक सौ उन्ना मोबाइल अंठानबे पांच पचास एकसठी नौ सौ उन्ना शोरूम रत्नगर दुई मेन रोड ट्रांडी फोन नंबर शून्य छप्पन्न पांच एकसठी शून्य सन्तावन स्टाइल मज का लागी, हीरो, मार्सल इम्पोरियमोर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 ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्ग एडेमी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल अंठानबे चार बावन छया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 उपनिर्वाचन भएका चारमध्ये तीन क्षेत्रमा कङ्ग्रेस र एकमा एमाले विजयी लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर काम नगर्ने चिदवनबाट निर्वाचित सभासद घिमिरेको प्रतिबद्धता नवमहाधिवेशनका लागि अहिलेसम्म एक हजार तिरासीजना प्रतिनिधि चयन चितवनसित अन्य केही जिल्लामा भुली चयन हुने रत्नगरमा ढल निर्माणमा ठेकेदारको लापरवाही कमसल सामग्री प्रयोग गरिएको भन्दै रत्नगरवासीको विरोध सुन्ने लडाकुहरूद्वारा इराक इराकको पश्चिमेसीमा पनि नियन्त्रणमा जातीय द्वन्द्व इराकलाई अमेरिकाले पुनः आफ्नो नियन्त्रणमा लिन खोजेको इरानको आरोप र विश्वकप फुटबलमा आजदेखि समका अन्तिम खेल हुँदै नेदरल्यान्ड्स र चिली तथा ब्राजिल र क्यामरुन भिन्ने नमस्कार अर्पण सबैका लागि सोधैका लागि रेडियो अर्पण एक सय चार थब्लु पाँच समय गाडसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज संविधान सभा सदस्यका लागि उपनिर्वाचन भएको चारवटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा कंग्रेसले र एक सीटमा एमाले उम्मेद्वार विजय भएका छन् चितवन क्षेत्र नम्बर चार काठमाडौँ क्षेत्र नम्बर दुई र कैलाली क्षेत्र नम्बर छमा कंग्रेसका उम्मेद्वार विजय भएका हुन् भने बर्दिया एकमा एमालेका उम्मेद्वार विजय भएका छन् चितवन क्षेत्र नम्बर चारमा कंग्रेस उम्मेद्वार रामकृष्ण घिमिरे विजयी हुनुभएको छ घिमिरेले बीस मत पाएको निर्वाचन आयोगले सुनाएको छ निकटतम प्रतिद्वन्दी एमाले उम्मेद्वार पार्वती रावले सत्र बहत्तर मत पाउनुभयो यसअघि भएको निर्वाचनमा उहाँ तेस्रो स्थानमा हुनुहुन्थ्यो यमावधिको उम्मेद्वार खुशीराम पाखिनले सात हजार मत प्राप्त गर्नुभयो चितवन क्षेत्र नम्बर प्रधानमन्त्री सुशील कोइरालाले छान्नु भएको थियो उपनिर्वाचनमा काठमाडौँ दुईमा कङ्ग्रेस उम्मेद्वार दिपक कोइकेलले अठार हजार छ सय अठहत्तर मत ल्याएर विजयी छ निकटतम प्रतिद्वन्दी एमाले उम्मेद्वार कृष्ण गोपाल श्रेष्ठले चौध हजार एक सय सन्ताउन्न र एमावधि उम्मेद्वार लीलामणी मत पाउनुभयो त्यस क्षेत्रबाट यस एमाले वरिष्ठ नेता माधव कुमार नेपाल विजयी हुनुभएको थियो त्यसै गरी क्षेत्र नम्बर छमा भएको उपनिर्वाचनमा कंग्रेस उम्मेद्वार पुष्करनाथ ओसा विजयी हुनुभएको छ उहाँले चौध मत पाउनुभयो उहाँका निकटतम प्रतिद्वन्दी एमालेका महेश्वर पाठकले एघार मत प्राप्त गर्नुभएको छ राजेश भंडारी ने चार हजार तीन सौ चौसठी मत कंग्रेस नेता श्री बहादुर देववा ने छाने तेईगरी बर्दिया एकमा एमए उम्मीदवार श्याम प्रसाद झकाल विजयी वहां सोलह हजार छह सौ छयानबे मत पा निकटतम प्रतिद्वंदी कंग्रेस का सोदी विष्ट एगार हजार तीन सौ पैंतीस मत पाभवधी का उम्मीदवार भवन कुमार थारूले हजार एकतीस मत प्राप्त करी एमए उपाध्यक्ष बामदेव गौतम विजयी चित्र चार सभासद रामकृष्ण घिमिरेले लोकतान्त्रिक मूल्य र मान्यताभन्दा गएर आफूले कुनै काम नगर्ने बताउनु भएको छ निर्वाचित भएपछि आज पत्रकारहरूसँग कुराकानी गर्दै निर्धारित समयमा संविधान निर्माण र आफूले प्रतिबद्धता गरेका विकासका योजना सम्पन्न गर्ने काम पहिलो प्राथमिकतामा रहेको बताउनु भयो उहाँले संविधानका विवादित विषयहरूमा सहमति कायम गर्दै माघ आठमा देशमा नयाँ संविधान जारी हुने बताउनु भयो सभासद घिमिरेले राजनीतिका आमा अल्झिएर जालझेल गरेर जनतालाई विकासको पहुँचबाट टाढा राख्न नहुने तर्क गर्दै क्षेत्र नम्बर चारका आवश्यकतालाई पुरा गर्न आफ्नो भूमिका रहने बताउनु भयो यसबीच चितवन क्षेत्र नम्बर चारका नवनिर्वाचित सभासद घिमिरेले आफ्नो क्षेत्रका सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिनुभएको छ घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई संविधान सभा सदस्य पदमा निर्वाचित गराउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा भूमिका खेल्ने सबैमा आभार प्रकट गर्नुभएको छ निर्वाचनका लागि उम्मेद्वार बनाउनेदेखि चुनाव प्रचार प्रसार र मतदान गर्ने कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आफूले व्यक्त गरेको प्रतिबद्धताहरूलाई पुरा गराउन गराइ छाड्ने घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ नेकपा एमाले नव महाधिवेशनका लागि अहिलेसम्म एक हजार जना प्रतिनिधि चयन भइसकेको जनाएको छ पार्टी कार्य बल्कुमा पत्रकार सम्मेलन गरेर एमाले अहिलेसम्म एक हजार तिरासी जना प्रतिनिधि चयन भइसकेको जानकारी दिएको हो हालसम्म सेती उपत्यका भारत प्रवास बाहेकका चौध अञ्चल सम्बन्धी कमिटी विशेष सम्बन्धी कमिटिबाट प्रतिनिधि चयन भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो चितुअनुसित केही जिल्लामा भोलि प्रतिनिधि चयन गरिने उहाँले बताउनु पार्टीको स्वास्थ्य उपसमितिले नवौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा निशुल्क आँखा शिविर र चस्मा प्रधान निशुल्क दन्त शिविर मधुमेह उच्च रक्तचाप र मृघौला परीक्षण तथा अङ्गदान घोषणा लगायतका योजनाहरू बनाएको छ यस्तै अहिलेसम्म नवौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि लेमलानको कम्युनिष्ट पार्टी ओर्स पार्टी टर्की भियतनामको कम्युनिष्ट पार्टी लाओको कम्युनिष्ट पार्टी जनता विमुक्ति पेरुमुना श्रीलङ्का र ओक्स पार्टी बङ्गलादेशले स्वीकृति जनाइसकेको महासचिव पोखरेलले जानकारी दिनुभयो तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफल सकिएको छ प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिका विषयको निर् सम्बन्धी प्रतिवेदन दुई हजार संविधानको प्रारम्भिक महसुदाका लागि संविधान महसुदा समितिमा पठाइयोस् भन्ने प्रस्ताव संविधान सभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गरिँदा बहुमतबाट स्वीकृत भएको थियो त्यस्तै बैठकमा असहमतिका विषयको निर् सम्बन्धी प्रतिवेदन दुई हजार साथ प्रस्तुत गरेको असहमतिका विषयहरूमा सहमति गर्न आवश्यक निर्देशनसहित संवैधानिक राजनैतिक सम्वाद तथा सहमति पठाइयो भन्ने प्रस्तावलाई भने बैठकले सर्वसम्मतिले स्वीकृत जनाएको थियो बैठकमा उक्त दुई प्रस्ताव निर्णार्थ प्रस्तुत गर्नु अघि संविधान अभिलेख अध्ययन तथा निर्तिका सभापति विष्णु पौडेलले असहमतिका विषयलाई सहमतिमा परिणत गर्ने सन्दर्भमा संविधान सभाको बैठकमा दुई सय विभिन्न कोणबाट राय प्रस्तुत गरेको जानकारी दिनुभयो बैठकमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री संवैधानिक राष्ट्र राष्ट्रपति जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा समाजका सबैलाई जा समेट्ने र समानुपातिक र समावेशी सिद्धान्तको मान्यतालाई सम्मान गर्ने गरी राष्ट्रपतिको चयन हुन पर्दछ भन्नेमा फरक फरक ढङ्गबाट सभासदहरूबाट विचार भावना प्रस्तुत गरिएको उहाँले बताउनुभयो सबैको चासो रहेको शासकीय स्वरूपका विषयमा सभासदहरूबाट व्यक्त भावनाको उच्च सम्मान हुने विश्वास उहाँले त्रिवन विमानस्थल प्रहरी बिस हजार अमेरिकी डलरसहित एकजना साउदी नागरिकलाई पक्राउ गरेको छ साउदी अरबका अल हारथी मोहम्मद खालिद पक्राउ परेका हुन् उनलाई डोमेस्टिक क्षेत्रमा पक्राउ गरिएको डिएसपी सन्तोष खड्काले जानकार दिनुभयो यतियरबाट सनकपुर जान लागेका बेला उनी पक्राउ परेका हुन् उनको साथबाट सय सयका दुई सय धना अमेरिकी डलर पक्राउ गरिएको खड्काले जानकारी खालिदलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको उहाँले बताउनुभयो रूपन्देहीको बुटबलमा बसले स्कुटरलाई ठक्करिँदा एक महिलाको ज्यान गएको छ ज्यान गुमाउनेमा बुटबल तेह्र बस्ती ते आएकी सैँतिस वर्षकी दिलमाया कुम्बर रहेको प्रहरीले जनाएको छ क्षेत्रीय ट्राफिक प्रहरीकारले बुटबलका अनुसार लु तेह्र प बयालिस नम्बरको स्कुटरलाई लु नम्बरको बसले बिटिआई अगाडिको सडकमा ठकरिँदा कुम्बरको ज्यान गएको हो उता कामका लागि पुगेको दुई महिनामै एक नेपालीको ज्यान गएको छ सी एंटी प्लास्टिक कंपनी में कार्यरत नबल प्लास्टिक को बड़हरा दुबौलिया न फुलबरिया का प्रकाश कहार को मृत्यु भैय का परिवार ने सुना हु दुई महिना अघि मात्र कहार वैदेशिक रोजगारीमा जानु भएको थियो कम्पनीले हृदयघातले मृत्यु भएको बताउँदै आए पनि मृतकका परिवारले विश्वास गरेका छैनन् षड्यन्त्र गरी हत्या गरिएको मृतकी पत्नी परमेश्वरले आरोप लगाउनु भएको छ सा। शनिबार साँझ फोन सम्पर्क भएको र आइतबार बिहान मृत्युको खबर आएको भन्दै मृत्यु सामान्य प्रकृतिको हुन नसक्ने दाबी परिवारले गरेको हो परिवारले सब झिकाइदिनका लागि रोजगारीमा पठाउने म्यान निर्माणको सीमा पाएको ठेकेदारले ढल निर्माणमा दुई नम्बरको इटा प्रयोग गरेको र सिमेन्ट र बालुवाको मात्रा नमिलेको भन्दै स्थानीय रत्नगर आठ को हरियर चोक में अलग ढल निर्माण को काम भई कमशल निर्माण सामग्री प्रयोग भाई आपूल निर्माण को काम रोकदीक नागरिक सरोकार मंच अध्यक्ष युग था जानकार अनुगमन नस्त समस्या आयो सड़क डिविजन काले भरतपुर ढल निर्माण करे नगर भैरिक विवास निर्माण को काम में रत्नगर नगरपालिकास्तो दर्ने मंच का अध्यक्ष था तिसके पनि विभिन्न सुकुम्बासी समुदायको विकासको क्षेत्रमा काम गर्दै आइरहेको लुमन्ती आवासका लागि सहयोग समूहले सञ्चालन गरिएको कार्यक्रमको का आज रत्नगर नगरपालिकाभित्र रहेका सुकुम्बासी बस्तीहरूको अवलोकन गरिएको छ समूहका पदाधिकारी र पत्रकारको एकजोलीले रत्नगर तीन र तेह्र नम्बर वडामा रहेको सुकुम्बासी बस्तीको अवलोकन गरेको हो सो सोसम्मले रत्नगर नगरपालिकाभित्र चौधवटा सुकुम्बासी बस्तीमा उनीहरूको विकासका लागि कार्यक्रम सञ्चालन गरेको छ भने रत्नगर दसमा रहेको पञ्चतेज ज्योति राष्ट्रिय प्राथमिक विद्यालयमा चार थान कम्प्युटर समेत सहयोग गरेको छ सो संस्थाले विशेष गरी सुकुम्बासीहरूका लागि आवास निर्माण गर्न लगानी गरेको छ लोमन्ती संस्थाले आकृति सहकारी संस्था लिमिटेड मार्फत लक्षित वर्गमा लगानी गर्ने गरेको लोमन्ती आवासका लागि सिंह का बहादुर लामाले जानकारी दिनुभयो सहकारीमा रत्नगरका चौधवटा विभिन्न समुदायका महिला समूह आबद्ध छन् संस्थाले लक्षित सुकुम्बासी समुदायमा लगानी गरेपछि त्यस्ता समुदायमा निकै परिवर्तन समेत आएको छ लोमन्ती संस्थाले सहयोग गरेपछि आफूहरू राम्रो घरमा बस्न पाएको जीवनशैलीमा परिवर्तन आएको जनचेतना बढेको आय काममा कामका लागि दैनिक गुजारा चलाउन सजिलो भएको सुकुम्बासी समुदायका आगुहरूले बताएका छन् लोमन्ती संस्थाले सहयोग गरेपछि बस्ती सुधारमा बस्तीमा सुधार आएको क्षमता अभिवृद्धि भएको बचत गर्ने बानीको विकास भएको सरसफाइमा ध्यान दिने गरेको रत्नगर तिन लौरी घोल निवासी ने नेपाल सुकुम्बासी सुधार समिति रत्नगरका अध्यक्ष फुलमान तामाङले जानकारी दिनुभयो लौरी घोल अन्तर्गत नमुना टोलमा बयालिस घर धोरी सुकुम्बासी छन् भने सबैको अहिले पक्की घर छ दुई हजार सालमा त्यहाँ बसेका उनीहरू सबैको घडेरीको लालपूर्जा समेत छ यसैगरी आकृति सहकारी संस्था लिमिटेड मार्फत रत्नगरतिर जयमङ्गलमा रहेको प्रगति सुकुम्बासी टोल विकास संस्थामा रहेका सुकुमवासीहरूले ऋण लिएर आय आर्जनको काममा लगानी गरेका छन् त्यस टोलका महिलाहरूले सहकारीबाट ऋण लिएर पसल सञ्चालन गरेका छन् भने कतिपयले बाख्रा पालन गाई पालन बङ्गुर पालन समेत गर्नुका साथै हस्तकलाका सामग्री समेत बनाएर जीवनयापनमा त सय घर धुरी सुकुम्बाले कार्यक्रम सञ्चालन गर्दै आएको छ भने रत्नगर नगरपालिकामा करिब तिन हजार भन्दा बढी सुकुम्बासीको जनसङ्ख्या छकारमा देखिएको आज चन्द्रमा ठुलो र बढी चम्किलो आकारमा देखिने भएको छ चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएकाले ठूलो र चम्किलो रूपमा देखापर्ने खगोलविदहरूले बताएका छन् उताउने र स्थाउने समयमा आकारमा र चम्किलो रूपमा देखिने भएकाले हाँस देखिने चम्किलो चन्द्रमालाई सुपर मन भनिने खगोल साक्ष भनाई आज को भने, आज को को भने दा चार लाख पा आगामी महाधिवेशनमा माधव नेपालको जित सुनिश्चित भएको एमाले नेता रघुजी पन्तको दावीप्रति तपाईँको विचार के छ ए दाबी सही छ बेसम्बावना छैन र सि आफ्नो पक्षको समर्थन तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ य दाबी सही छ भन्नेमा एकतिस प्रतिशत बेसम्बावना छैन भन्नेमा तेत्तिस प्रतिशत र सी आफ्नो पक्षको समर्थन भन्नेमा छत्तिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ रत्नगरमा ढल निर्माणमा देखेको लापरवाहीप्रति तपाई के भन्नुहुन्छ ए हतारको काम बे भ्रष्टाचारको गन्ध र सी अनुगमन नहुनुको परिणाम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 हालो ट्राफिक खबरको यति बेला नानगढे चोडा बिरगन्ज सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोग्लिन मोगलिन औ बिसी काठमाडौँ सडक खण्ड मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासेबु टोल सडक खण्ड पनि खुल्ला छ त्नगर एक सौ राोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अन्यानबे पांच पचास एकसठी सात सौ तिरचालीस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम एकचालिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भोलि बिहान र दिउँसो घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हरिशप्रति सजग भए आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पार्ण मौसम अर्पार्ण मौसम झवानी सामुदायिक पुस्तकालय द्वारा जनहित काग जारी गरिये को हो अब अन्तर्राष्ट्रिय समाचार इराकमा सुन्ने लडाकुहरूले मुलुकको पश्चिमी सीमा पनि आफ्नो नियन्त्रणमा लिएका छन् सिरियारा जोर्डनसँग कुसीमाबाट सरकारी सेना पछि अटे पश्चि क्षेत्र लडाकुको नियन्त्रणमा आएको बताइएको छ यसअघि उनीहरूले पश्चिम अनवर प्रान्त पनि नियन्त्रणमा लिएका थिए पछिल्ला दुई दिनमा उनीहरूले नियन्त्रणमा लिएको यो चौथो सहर हो इस्लामिक स्टेट इन एन इराक एन्ड एन्ड दि लेभान आइसिआइसीका लडाकुले शनिबार मात्र रा अन्हार इफुट टन नदी नियन्त्रणमा लिएको दावी गरेका थिए यसैबीच जातीय द्वन्द बढाएर इराक र अमेरिकाले पुनः आफ्नो नियन्त्रणमा लिन खोजेको इरानले आरोप लगाएको छ इरानका वरिष्ठ नेता अयुतोल्लाह अली खामनेलीले इराकमा अमेरिका लगायत कुनै पनि मुलुकको हस्तक्षेपको विरोध गरी बताउनुभयो इराकी सरकार राष्ट्र तथा धार्मिक नेताहरू त्यहाँ भइरहेको तनाव अन्त्य गर्न सक्षम रहेको उहाँको भनाइ थियो मलेसियाको सर्वोच्च अदालतले मलाया भाषामा भगवानलाई जनाउन अल्लाह शब्द उल्लेख गर्न लगाएको प्रतिबन्धलाई चुनौती दिँदै दायर रिट खारेज गरेको छ मलेसियाले सन् दुई समुदायलाई मलाया भाषामा अल्लाह शब्द अल्लाह शब्द प्रयोग गर्न रोक लगाएको थियो अल्लाह शब्द अरेबिकबाट मलयामा प्रवेश गरेको दाबीसहित प्रतिबन्ध खारेजीको माग गर्दै क्याथोलिक चर्चले अदालतमा रिटदार गरेको थियो तर मलेसियाको सङ्घीय अदालतले यसअघि लगाएको प्रतिबन्ध सही भएको फैसला गरेको छ क्याथोलिक चर्चले निकाल्ने मलाया भाषाको पत्रिकामा भगवान् जनाउने अल्लाह शब्द उल्लेख भएको विषयलाई लिएर अदालतमा बस भएको थियो तर इसाई समुदायले यस्तो प्रतिबन्ध आफर अनन ले आफरको अधिकार हनन गरेको दावी गर्दै आएका छन् मलेसियाली अधिकारीहरूले इसाई र धर्मावलम्बीहरूले अल्लाह शब्दको दुरुपयोग गरी मुस्लिमलाई भ्रमित बनाउन र केही मानिसलाई इसाई धर्म अप्नाउन प्रेरित गरेको आरोप लगाएका छन् खेल समसार विश्वकप फुटबल अन्तर्गत आजदेखि समूहका तेस्रो खेलहरू हुँदैछन् समूह चरणको यही अन्तिम खेलबाटै हरेक समूहका शीर्ष दुई टिम नक आउट चरणमा प्रवेश गर्दा उत्सारका दुई टिम प्रतियोगिताबाट बाहिरिँदै घर फर्किनेछन् राति पाउने दस बजे समूह बीबाट अस्ट्रेलिया र स्पेन तथा नेदरल्यान्ड्स र चिले भेट्दैछन् यसअघिका दुवै खेलमा पराजित हुँदै सावेक विजेता स्पेन र अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिसकेका छन् सान्वना विजय हासिल गर्दै दुवै टिम घर टिम जारी चिलीले नकआउट चरणमा ठाउँ पक्का गरिसकेका छन् यो खेलको विजेता समूह विजेताका रूपमा नकआउटा राति पाउने दुई बजे ब्राजिल र क्यामताको क्रोएसिया र मेक्सिको भेट्दैछन् यसअघिका खेलमा ब्राजिलले क्रोएसियालाई हराउँदा मेक्सिकोसँग बराबरी खेलेको थियो त्यसै गरी क्यामरोनले ब्राजिल र मेक्सिकोसँग हार बिहेरेको थियो यो खेलमा बराबरीसम्म गरे पनि ब्राजिलले नक्कावट चरणमा ठाउँ पक्का गर्नेछ त्यसै मेक्सिकोले बराबरी गरे अर्को चरणमा ठाउँ सुरक्षित गर्नेछ भने क्रोएसियालाई जित्ने पनि दबाव छ क्यामरोनले ब्राजिल माथि प्राकिलोचित हासिल गर्दा मेक्सिको र क्रोएसियाले बराबरी गरे मेक्सिको र क्रोएसिया उपनिर्वाचन भएका चारमध्ये तीन क्षेत्रमा कङ्ग्रेस र एकमा एमाले विषय लोकतान्त्रिक मूल्य र मान्यताभन्दा बाहिर गएर काम नगर्ने चितवनबाट निर्वाचित सभासद घिमिरेको प्रतिबद्धता एमालेको नव महाधिवेशनका लागि अहिलेसम्म एक हजार त्रियासी जना प्रतिनिधि चयन चिदवन सहित अन्य केही जिल्लामा भोलि चयन हुने रत्नगरमा ढल निर्माणमा ठेकेदारको लापावाही कमश सामग्री प्रयोग गरिएको भन्दै रत्नगरवासीहरूको विरोध सुन्नी लडाकुहरूलाई इराकको पश्चिमी स... सुन्नी लडाकहरूद्वारा इराकको पश्चिमी सीमा पनि नियन्त्रणमा जातीय द्वन्द बढाएर इराकलाई अमेरिकाले पुनः आफ्नो नियन्त्रणमा लिन खोजेको इरानको आरोप र विश्वकप फुटबलमा आसतदेखि समूह चरणकाटिन सहकर्मी सुजा यस, यस और पड़ को साथ जय गलेसो रियल इस्टेट एंड हाउसिंग प्रणाली द्वारा निर्मित कपूर कोलोनी चैनपुर